नमस्कार आज मार्च 21 तारिक, विश्व कविता दिवस यसै सन्दर्भमा रेडियो नेपालबाट प्रस्तुत गर्दैछौ विशेष कार्यक्रम कविता संसार यस अवसरमा दुनियाका कविहरुमा हार्दिक शुभकामना यो दुनिया कविता जस्तै शालीन र सरिदायी बनोस विश्वभरि कला र संस्कृतिको उत्थानमा कविताको ठूलो महत्व देखेर रा संयुक्त राष्ट्रसंघको युनेस्को एकतिसौ सेसनमा मार्च एक्काइसलाई विश्व कविता दिवस वर्ल्ड पोएट्री को घोषणा गरेको हो सन् 2000 हजारदेखि विश्व कविता दिवस मनाउन थालिएको हो अन्तर्राष्ट्रिय कविता दिवसको प्रमुख उद्देश्य भन्नु नै कवितात्मक अभिव्यक्तिद्वारा भाषिक विविधतालाई प्रोत्साहन गर्नु हो यसपालिको विश्व कविता दिवसको सन्दर्भमा यो विशेष प्रस्तुतिको उठान भने कवि हरिभक्त कटुवालको कविताबाट गरौँ वा पाठशाला जान्न म इतिहास पढ़ाइन्छ त्यहाँ मरेका दिनहरूको बा पाठशाला जान्नम म इतिहास पढ़ाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पूर्जा जस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहास भन्दा बढी अरू केही भएर त्यसैले बा पाठशाला जान्न त्यसैले बा पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको फ्रेम हालेर रा राख्ने आदर्श भन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ बनिसकेका बाटोमा हिँड्न भन्दा बाटो बनाउँदै हिँड्न रहर लाग्छ इतिहासको ठेली होइन एउटा कोदालो चाहिन्छ चा मेरो पाखुरालाई योजना होइन पैतालाले नाप्नु मैले प्रत्येक टाकुरालाई र गर्नु छ भुक्तान धरतीले बोकाएका ऋणहरूको बा पाठशाला जान्न म वा पाठशाला जान्न म इतिहास पढ़ाइन्छ त्यहाँ मरेका दिनहरूको इतिहास पढाइन्छ कविता हो यो कवि हरिभक्त कटुवालको कविता पछि र परदेशबाट आवाजमै प्राप्त भएका कविताहरू सुनौ कविहरू विश्व कविता दिवसको उपलक्ष्यमा यहाँहरू सबैलाई स्वागत गर्दै म एउटा कविता सुनाउन चाहन्छु मेरो नाम प्रतीक ढकाल मैले अहिले पढ्ने कविताको शीर्षक सान्नानी सहर सबैलाई गुलियो हुँदैन सान्नानी यो तितो पनि हुनसक्छ यो टर् पनि हुनसक्छ सहर धेरैलाई निल्नु न ओकल्नु भएको छ सान्नानी पहिले त पस्नै साह्रो पछि निस्किनै गाह्रो यो सहरमा बाँच्नु जस्तै बाँच्न धेरै गाह्रो छ सान्नानी सहर सबैलाई गुलियो हुँदैन सान्नानी हो गाउँमा दाउरा घाँस गर्नुपर्छ ढिकी जाँतो र लिप्पोत पनि गर्नुपर्छ गाउँको टुकीको उज्यालो मधुरो लागेपछि तिमी सहरको झिलिमिलीका पछाडि लागेर यो मान्छे नै मान्छेको समुद्रमा आएछौ यो कङ्क्रिटको घना जङ्गलमै आएछौ जहाँ प्रकृतिलाई कुनै स्थान छैन जहाँ सम्वेदनाको कुनै मूल्य छैन गाउँको टुकी मधुरो निश्चय नै छ तर त्यो निरन्तर निरन्तर बलिरहन्छ सान्नानी सहरमा असाध्य झिलिमिली छ तर यहाँ झ्याप बत्ती निभेर निष्पट्ट अन्धकार पनि हुन्छ सान्नानी सहर सबैलाई गुलियो हुँदैन सान्नानी सहर प्लास्टिकका फुलले सिँगारिएको छ सहर <apostles Return Birthday> प्लास्टिकका फुलले सिँगारिएको छ र मान्छेको मन पनि प्लास्टिकै भएको छ नपत्या हेर सहरमा कार्पेट छ र त्यसको धागो फुकाउँदै गयो भने त्यो सजिलैसँग बम्बईसम्म पुग्छ सान्नानी सहरमा गार्मेन्ट पनि छ जसले तिम्रो अस्मितालाई नै पोको पारेर निकासी पनि गर्न सक्छ सान्नानी गाउँमा धेरै जङ्घार तरेकी तिमी सहरमा सडक तर्न नसकेर छटपटाउन पनि सक्छौ गाउँमा काम नपाएकी तिमी सहरमा पाएको धेरै काम थाम्न नसकेर विवश पनि हुन सक्छौ धेरै के भनौ सान्नानी सहरमा बत्ती निप्छ र बत्ती निभेका बेला जे पनि हुन्छ सान्नानी धन्यवाद कविता दिवसको उपलक्ष्यमा यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दै आफ्नो कविता पाठ गर्दैछु कविताको शीर्षक आफ्ना निर्मल स्वच्छ र चल पत्र पत्रका गालामा लालीमा चम्काएर उत्साहको नाच र खुला मनको हाँसो लिएर बताससँग आनन्दमय गीत गाउँदै पुतली गरा गरामा हल्लिँदै बगैँचामा झुल्दै मनक फुल्न थाल्छ एक ठुङ बेलीको फुल आउँछ प्रचण्ड भुरी र आधी अकस्मात फुल जस्ता चराहरू बेगवान गतिमा उठ्छन् आ आफ्ना निवास भेट्न तारिन्छन् एक ठुङ बेलीको फुल असिनाको गोली लागेर पर्छ भूमिमा लम्पसार सुन्न उडेको उदास चेहरा उसको टोलाएका आँखा उसका अनि असिना चाहिँ बिलाउँछन् निमेश भरमै बेली का फूल का मस्त संचाल पत्र ढल यौवन का मध्य दिन चकमता का आवाज झंझी झमक पड़ एक थुना, बेली को फूल को जिंदगी रात को अंधकार आएर मऊसूली सलक्क मिलकोल बने सजीव सूत्र को अंधकार वातावरण में एक ठुना बेलीवन को इतिहास ली फेरि फुल्थे बेलीको अर्को थुगा फुल, अर फुल पहिलेको सरी गरी बिहानीको घाम लाग्छ गरा गरामा अनि बगैँचामा जब कोपीलाई बतासँग भैँसको आग्रहले मुस्कुराउन थाल्थे यसपालि भने बतासले बेलीको फुलसँग माया प्रिती नै गाँस्छ घर जम्मै बसाल्छ नियति र भविष्यको नियति र भवितव्यको खेलभित्र एक फेर नपर्ने को छ मान्छेको मन नमस्कार मेगाना दांग विश्व कविता दिवस का अवसर में शुभ कामना व्यक्त करतेमेगा को बर्कली कैलिफोर्निटा कविता सुना जु मेरे कविता को शीर्षक छतान आमा तिमी संतान जन्मा हजुरआमा र उहाँका पनि आमाहरूले सन्तान जन्माएरै त यो सृष्टि चलेको छ विडम्बना आमा तिम्रा सन्तानहरूमा तन छ छा, मन छैन त्यसैले त तिमीलाई मलमूत्र खुवाउँदै बोक्सीको चिहानमा सिध्याउँछन् आमा तिम्रा सन्तानहरूमा छाती थिच्ने भार छ सदाचार छैन त्यसैले त तिमीलाई लुच्दै पछार्दै बिच बाटोमा नङ्ग्याउँदै बलात्कार हुन्छ आमा तिम्रा सन्तानहरूमा अर्मण्यता छ राष्ट्रियता छैन त्यसैले त तिमीलाई नै छिमेकमा बेचेर खल्ती भर्नेछ प्रश्न छ आमा सन्तान किन छानेर जन्माएनौ फगत एउटा मसिन जस्तो बच्चा निकाल्यौ मातृत्व देखाउँदै गर्दा बिर्से सन्तान माएको म तिम्रो जस्तो नियति अब मेरो सन्तान कि आमालाई भोग्न दिन्न आमा म तिम्रो जस्तो नियति अब मेरो सन्तान कि आमालाई भोग्न दिन्न आमा त्यसैले म लिन्छु परीक्षा मेरो बिरेहरूको प्रिय तिमी पनि ल्याउ परीक्षा तिम्रो डिम्बहरूको आऊ तिमी र समागम गरौँ प्रिय अनि एउटा सर्वगुणयुक्त जननी जन्मभूमि भक्त सन्तान जन्माऊ अनि एउटा सर्वगुणय युक्त जननी जन्मभूमि भक्त सन्तान जन्माऊ धन्यवाद नमस्कार म बसन्त क्षेत्रिज विश्व कविता दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै म एउटा कविता सुनाउन गइरहेको छु मेरो कविताको शीर्षक छ एक बिम्ब आँखा अगाडि कुनै बिम्ब डुल्छ मुटुबीचमा सधैँ धड्किन्छ शरीर नतमस्तक भई झुकिदिन्छ यस्तो लाग्छ बुवा संसार हो आधार हो संस्कार हो बुवा शक्ति हो आराधना हो पूजा हो बुवा गाँस हो बाँस हो र कपास हो शीतल बतास हो बुवा मूलको पानी हो दयाको खाने हो बुवा मूलको पानी हो दयाको खानी हो बुवा मिठो काख हो बुवा मिठो काख हो सिरानी हो र एक मिठो सपना हो बुवा कुनै देवालय मस्जिद गिर्जाघर चर्च र गुम्बा हो बुवा सृष्टि हो उद्गम हो बुवा दृष्टि हो दृश्य हो बुवा बैशाखी हो टेको हो दलाहान हो बुवा बैशाखी हो टेको हो दलाहान हो बुवा वेद हो त्रिपुटक हो बाइबल हो कुरान हो औलाहरू समाउँदै अघि बढ्न सिकाउने औलाहरू समाउँदै अक्षर सिकाउने औलाहरू समाउँदै अघि बढ्न सिकाउने औलाहरू समाउँदै अक्षर कोर्न सिकाउने चढ्दा उचाल्ने लड्दा उठाउने बुवा अम्बर हो नीलो सीमाहीन आकाश हो बाल सुलभमा बाल सुलभ मस्तिष्कमा शब्दहरू रटाउँदै घाँस चप्पाएर सन्तानलाई खुवाउँदै कथाको पात्र भई साहसी कथा सुनाउँदै घोडा बनेर रा पिठ्यूमा राखी हिँड बुवा एकमुठी भरोसा हो आशा हो अभिलाषा हो बुआ एकमुठी भरोसा हो आशा हो अभिलाषा हो शरीर को सामान कंपन में आती हुई हाकिम वैदे अस्पताल धावने बुआ अमृत हो जल हो टेक्ने जमीन हो बुआ अमृत हो जल हो टेक्ने जमीन हो बुआ महाभारत हो रायण हो बुआ तीर्थ हो पुण्य हो कमा हो बुआ अहिंसा हो सदाचार हो सदभाव हो बुआ प्रेम हो सन्त हो महात्मा हो बुआ निश्चल हृदय पवित्र आत्मा हो बसंत रंग भरने शिशिर में नो जमा उज्यालो भर्ने आभा हो बुवा नमस्कार महिन्द्रायण सोङबाङ विश्व कविता दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै मकाउबाट एउटा कविता वाचन गर्न गइरहेको छु कविताको शीर्षक छ सपना सपना मैले आफ्नै पसिनाले घर बनाउन खोजे तर घडेरी खोज्दा खोज्दै गाउँ हरायो आफै हिँड्ने बाटो हरायो माटो हरायो आजकल बिरानो आकाश मुनि त्यही घरको कल्पना गर्दै मालिकको घरबारी जोत्दैछु मैले आफ्नै विवेकले समुन्नत भविष्य खोजे हिँड्दा हिँड्दै बोल्दा बोल्दै कुद्दा कुद्दै जबानी हरायो पछाडि फर्केर हेर्छु साँझ परिसकेछ पछाडि फर्केर हेर्छु साँझ परिसकेछ यो धमिलो साँझ जस्तै नै त छ जिन्दगी यो धमिलो साँझ जस्तै नै त छ जिन्दगी महिनाको अन्तिम दिन एक माना खुसी छरिन्छ एक मुठी आमालाई छुट्याउँछु एक मुठी बाबालाई एक मुठी जहाँ परिवारलाई रहेको एक मुठी गोजीमा हाल्छु दाना दाना रितिन्छ, थोपा थोपा बिलाउँछ केस्रा केस्रा खिन्छ सबै मेरा सपना जस्तै मैले निकै दर्शन पढेको छु किताबमा न किताब जिन्दगी भयो न जिन्दगी किताब भयो किताब र आँखाको दूरी भन्दा धेरै टाढा हो यी तर्कशास्त्रहरू त्यसैले म आजकल समय मिले बितिक समुद्र हेन जाता लाखौ सीपी छाल में कहीं यगन कहले उ बग्सन कहले छाल मैर कगर को पीड़मा डुब्सन मजस्त लाखौ लाख सीपीर म जस्त लाखौ लाख सीपी हन्यवाद लाख नमस्कार नमस्कार म दिव्या बज्राचार्य विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै एउटा कविता सुनाउँदैछु कविताको शीर्षक छ अनुमति छ त्यो ठूलो सागर त के हो र मेरो सागर तिमीसँग छ त्यसमा डुब्न चाहन्छु अनुमति छ नजिकैको छहरा पहरा के हो र मेरो छहरा पहरा तिमीसँग छ त्यसमा डुल्न चाहन्छु अनुमति छ डाडा, तिम छ। छ। छुन अनुमति गुड़ा सही को डाड़ा तुम फूल तिमी संगा तशा तिम्रो नयन में हूमती मेरो कविता बा र अक्षरहरू अक्षरहरू कता हराए आँखा हरदम उसैलाई खोजिरहन्छ जुन मेरा बाको बुढो कण्ठमा लेपासिएर टाँसिएका थिए मेरा बाको अनपड मुखमा जिन्दगीको उत्तरार्धसम्म बौद्धिक अक्षरहरू लटरम्म फुलिरहे लह लह झुलिरहे प्रत्येक आँगनका नम्बरी दलानहरूमा पुगेर अञ्जलीमा केही हरफ अलिखित सपनाहरू थापेपछि साँझमा टुप्लुक्क मेरो ओठसम्म आइपुग्दा चिसो चुलो तताएर उडेको एकमुठी धुवासँगै एउटा शून्यतामा चुपचाप चुपचाप फराउँछन् मेरा सामा अक्षरहरू आफ्ना चिचिला आँखा भने उसैलाई खोजिरहन्छन् आफ्ना चिचिला आँखा भने उसैलाई खोजिरहन्छन् हर पल हर दम हर छेण खोजिरहन्छन् पहिलोचोटि बाले बा भन्न सिकाउँदा आ पनि सँगै आउँदो रहेछ आमाले त्यही आपेर आफ्नो र बाको सम्बन्धका बारेमा मलाई व्याकरण सिकाइन् मलाई भाषा सिकाउने मेरा बा भाग्य विधाता हुन् मनमा आशा र खुशीको पाउने आमा अन्तर्यामी हुन् भाषा ज्ञानी हुन् अक्षरहरू जननी पनि हुन् बाको शब्दकोशबाट आटेन बाको शब्दकोशबाट आटेन आको पछाडि कहिल्यै मा छुटेन मलाई शब्दकोशमा भएका तिनै बा आमा शब्दको शालिगमा प्राण भरेर जगाउनु छ बिउताउनु छ अनि एउटा युगको महिमा बाको काँधमा चढ़ाउनु छ एउटा युगको गरिमा आमाको काखमा बढाउनु छ आऊ सभ्यता र शिष्टताका शाली नक्षहरू बाह जोडेर मित लगाउन चाहन्छु म तिमीसँग मेरा बाले थप्पड लेख्न जानेनन तर सैयौँ पटक अघाउने गरी खाएका छन् गरिबीको नाममा मजदुरीको काममा अनि आफूसँग भएको इमानको भारी गरो भएपछि इमानको यी झिकेर उसैलाई दिए जसले थप्पडरको पछाडि त्यही यी थपिदियो र दुनियाँलाई बजाउन सिकायो दस औलाको जौमा उसैको भलो चिताउँदै आफू दुब्लो शरीर घिसारेर धर्खरिँदै लर्खरिँदै राती मेरो कापी कापीसम्म आइपुगेँ र थत्थरी काँपेको मसिनो स्वरले सोधे मलाई इमानको यी हराएपछि के बाँकी रहन्छ छोरा मैले मान भन्न नपाउँदै मानबहादुर लेख्न लगाएँ मैले हतार हतार लेखिदिएँ जो मेरा बाको आफ्नै नाम थियो मैले मानको अगाडि सम मैले मानको अगाडि सम थपिदिएँ र हराएको यीलाई बहादुरको पछाडि जोडिदिएँ जुन अक्षर मेरो दिमागको देशमा अहिले पनि उच्च स्थानमा सुरक्षित छ जसलाई हार्दिकताले अभिनन्दन गर्न चाहन्छु म सम्मान बहादुरीको भनेर नाम्लाको पाताले थेप्चिएर ठसठसी गनाउने पसिनाले छ्याप्पै भिजेको मेरा बाको पेवा टोपीबाट प निकाले अनि सिनालाई सडाइदिए रगतको रातो रङमा चुर लुम्मै डुबेर मेरो शिरमाथि अग्लिन आएको टोपीबाट र निकाले अनि बाँकी रहेको गत कहिले वर्तमान बन्न सकेन मैले भोगेको झुप्पडीबाट पसिनाको प अनि रगतको र मिलाएर जे बन्छ त्यसको प्रयोग गरी अबको शब्दकोशबाट मेरा बाको गरिबीलाई एक शताब्दी पर फ्याँक्न बाँकी छ देउ न अक्षरहरू उधारमा प्रिया मैले बाको एक तरंगमा विश्व कविता दिवसका सन्दर्भमा घरदेश र परदेशका कविहरुकै कविता सुनिरहनु भएको छ हार्दिक शुभकामना व्यक्त गर्दछु यसै अवसरमा इजरायलबाट म एउटा कविता वाचन गर्न गइरहेको छु मेरो कविताको शीर्षक छिछु यही कहीँ कतै म भित्र छन् बस्तीहरू ती बस्तीहरूमा कहिले कहीँ घाम झिल्कने गर्छन् कहिले अध्ययार छर्छन् त्यसरी नै वर्षा र शिशिर अनेक यामहरूमा झर्दै झर्दै तिनैसँग केही माथि उक्लिदिन्छु आशा भरोसा शक्तिमा अपना अर्थहरू पाइलै पिछे हिडाईको अर्थ, अर्थ खोज्छन् बोधहरू अना हिडाई रहन्छन् किनकि हिडाई स्वयं यात्रा पनि हो हिँडाई भा विगतका साक्ष छन् अतीतको गलछेडाले आगत दागा धर्दै कुन यी सबैलाई खोकिलामा टाँस्दै एकलै हिँडिरहन्छु न एकलै हि हिँडेर गन्तव्य पुग्न सकिन्छ तर पनि जीवन एक हिँडाई एक यात्रा सम्झेर निरन्तर यात्रा गरिरहेछु नदी सरी बगिरहेछु एक्लै यात्रा गरिरहेछु चाहेर नचाहेर रोएर हाँसेर यात्रा गरिरहेछु एकलै फगत एकलै फगत भरी म प्रमोदमात्य विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु म अमेरिकाबाट एउटा कविता सुनाउँदैछु कविताको शीर्षक छ मेरो, मेरो माटो मई मेरे समझना मनला मत मेरे समझना मन लगो कम मन लगो माषा रीत मेरे मटो को कु, कोर्न मन लगो मेरे समझना मनला पांग्रा गुड़ाऊ दौड़े काी सांगा गली पांग्रा गुड़ाऊ दौडे काी साङ्गरा गल्ली छ छैन अहिले सोध्न मन लाग्यो पाठशालाबाट भागेर पौडी खेल्ने बागमतीमा कति होला पानी जान्न मन लाग्यो मलाई मेरै माठो, सम्झन मन लाग्यो खोपी खेल्ने चोकको त्यो खोपिल्टो खोपी, खोपी खेल्ने चोकको त्यो खोपिल्टो पुर्यो कि सधैँ छ जान्न मन लाग्यो खोपी खेल्दाका खेल्दा कता गए होलान, मन, लायो। मन, लायो। कस्तु मन लायो। नमस्कार मरु काबिया मैं पढ़ने कविता को शीर्षक हो आगो को सभ्यता अलीको डिलमा बसेर हेर्दा त घर छम छ नाचिरहेको थियो मानौ यो हावाको बाटो ओलिने घाम मादल पिटी रहेको थियो चिया गिलासमा उम्रिरहेको बालापन भात जस्तै भत् भत् पाकिरहेको यो वैशालु मनको आगो आँसुको मतीतेलमा साम्राज्य जमाउँदै ठोकिन पुग्छ तिम्रा सुदूर आँखाहरूमा जहाँबाट हेर्दा घर जले जस्तै देखिन्छ आगो बले जस्तै देखिन्छ तिमी सुमसुमाउन नआउनु आगोको पीडा आगोलाई मात्र थाहा हुन्छ कि त आगोको सम्मानमा आउनु घर कहिले रिसाउँदैन दे तिमीसँग तिमी नरिसाउनु घरसँग अब कहिल्यै कसैको घरमा नलागोस आगो माटोको कभरमा राखिदिनु मायाको थर्मस जो जलेर फेरि माटो नै बन्छ न त तिमीलाई जलाउन बाल्नु पर्नेछ आगो आगो धेरै भयानक यथार्थ हो आगो धेरै बलियो उज्यालोको कल्पना पनि हो आगोको उज्यालो चोरेर बनेछन् जुन तारा मन जस्तै विभाजन कसले गरेछ प्रत्येक आफू भित्रको आकाशमा रातको छेउबाट आगो सल्काएर कसले बनाएको हो दिन जताततै बलिसकेको यो आगो कवितामा उहिले बलेको हो आगो अक्षरहरूमा पहिल्यै लागेको हो आगो आँखाहरूले पनि उहिले हुत्याएका हुन् आगोको मुसलो तर तर खोइ यी आगोका आँखाहरूलाई बेपत्ता बाबुको जलेको लास हेर्ने अवसर तर तर खोइ यी आगोका आखाहरूलाई बेपत्ता बाबुको जलैको लास हेर्ने अवसर अचेल घाघरको बदलामा म आगोको पहिरन गर्न थालेको छु मैले मेरो सिउँदोमा आगोको जंगल उमारेको छु कारण कारण सम्झ यो अग्नि परीक्षा विरुद्ध हो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 विश्व कविता दिवसको सन्दर्भमा रेडियो नेपालको विशेष प्रस्तुति कविता संसार प्रस्तुत गर्दैथ्यौं यतिञ्जेल घरदेश र परदेशबाट थुप्रै कविताहरू आवाज र लिपिमा प्राप्त गरेका थियौं बाँकी कविताहरू आगामी कार्यक्रम उद्गारमा प्रसार गर्दै जानेछौ विश्व कविता दिवसका सन्दर्भमा दुनियाँका सबै कविता प्रेमीहरूमा पूर्ण शुभकामना दिँदै यो विशेष प्रस्तुतिबाट म रमेश पौडेल पनि विदा